टाइम अपराहन को चार बजे अपराह्न को चार समाचार मनोरंजन का लगी सुनोरा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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्ल्यु डट रेडियो अर्पण डट कमबाट संसारभरै के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म हमाल अब खबर विस्तारमा चितवनका स्थापना हुने भनिएको पब्लिक विश्वविद्यालयको फाइल राष्ट्रिय योजना आयोगमै अल्झिएपछि देशभरका पब्लिक क्याम्पसका पदाधिकारी आन्दोलनमा उत्रने भएको छ पढ्दो विद्यार्थी चाप र क्याम्पसको व्यवस्थापनमा त्रिवीलाई नै उच्च भार भइरहे पनि सरकारले चासो नदिएकाले चर्को आन्दोलनको तयारी भइरहेको पब्लिक क्याम्पस सङ्घले जनाएको छ त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा रही सञ्चालन भइरहेका पब्लिक क्याम्पसहरूको स्वायत्तताको अधिकार से छुट्टी विश्वविद्यालयका लागि पहल थालेको सात वर्ष नागिसकेको छ दोस्रो जनआन्दोलन पश्चात चितवन स्थित खालिरहेको शही सरकारको दिालो बंगालमा पब्लिक विश्वविद्यालयको केन्द्रीय कार्य का सहितका वृहत योजना सरकार समक्ष प्रस्ताव भइसकेको छ जिल्ला केन्द्रका राजनैतिक दल शिक्षा मन्त्रालय अर्थ मन्त्रालय त्रिभुवन विश्वविद्यालय स्वयंले पनि पब्लिक विश्वविद्यालयको आवश्यकतामा सहमति जनाए पनि राष्ट्रिय योजना आयोगले विश्वविद्यालय आयोगको फाइल अल्चाएर राखेको पब्लिक क्याम्पसहरूको आरोप रहेको छ नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकारले घोषणा गरेको निर्वाचनको प्रतिकार गर्नका लागि आफूहरूले तयारी थालेको बताउनु भएको छ आज बिहान सुनसरीमा पत्रकारसँग कुराकानी गर्दै गजुरेलले मुख्य चार दल गएकाले आफूहरूले पनि त्यसको प्रतिकार गर्ने तयारी गरेको बताउनु भएको छ उहाँले कस्तो खाले तयारी थालेको भनेर चाहिँ खुलाउनु भएको छैन वातावरण नबनाई चुनावमा जानुको कुनै अर्थ नभएको उहाँको दावी रहेको छ चार वर्षमा बन्न नसकेको संविधान एक वर्षमा बन्छ भन्ने चा, गजुरेलले गोलमेज सम्मेलनबाट अहिलेको वेदमान समस्याको समाधान गर्नुपर्ने वहाको भनाइ छ गजुरेलले नेकपा माओवादीलाई बाइपास गरेर संविधान सभाको निर्वाचन हुन नसक्ने बताउनु भएको छ अध्यक्ष उपेन्द्र यादवले लहरको भरमा गोलमेज सम्मेलन गरेर गरे, गरे त्यसले मुलुकलाई क्षण विवादमा लग्ने बताउनु भएको छ उहाँले औपचारिकता पूरा गर्न गरिने गोलमेज सम्मेलनको कुनै औचित्य नहुने बताउनु भएको छ अहिले गोलमेज सम्मेलन गर्ने गोल हो भने त्यसको उद्देश्य वैधानिकता कार्यविधि अगाडि नै तय हुनुपर्छ मधेसी पत्रकार समाज पर्शाली आज बेरिगजमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले भन्नुभयो गोलमेज सम्मेलनले गरेका निर्णय कार्यान्वयन हुने कुरा अहिलेले निर्धारण गर्नुपर्छ हावा तालमा गोलमेल गरेर त्यसको अर्थ हुँदैन गोलमेल सम्मेलनमा विकटित संविधान सभाले गरेका नब्बे प्रतिशत कामलाई टेकेर बाँकी दस काम, काम सम्मेलनबाटै पूरा गर्नुपर्ने उहाँको भनाइ थियो वैद्य नेतृत्वको नेकपा माओवादीसँग फोरम नेपालको हाल कुनै पनि मोर्चा बन्दै नरहेको बताउँदै यादवले यथास्थितिमा नेकपा माओवादी चुनावमा गएपछि फोरम नेपाल नसाने दावी गर्नुभएको छ फोरम नेपाल लगायत विपक्षी दलहरूको माग पूरा नगरी सैनिक उतारेर चुनाव गर्न खोजे मुलुकद्वन्द्वमा जाने उहाँले चेतावनी चुनावमा मधेसी दलहरू बेच सहकारीको सम्भावना रहे पनि अनुहार हिरेर नभई नीति लक्ष्य विचार र चरित्र मिल्नेसँग मात्र सहकारी हुन सक्ने यादवले बताउनु भएको छ मुलुक दूधमा आत्मनिर्भर भएको छ दुग्ध विकास संस्थाले मुलुक दूधका लागि आत्मनिर्भर भएको तथ्याङ्क सार्वजनिक गरेको हो गएको आर्थिक वर्षमा किसानले उत्पादन गर्ने दूधको उत्पादन एघार प्रतिशतले बढेर दैनिक दुई लाख लिटर उत्पादन भइरहेको संस्थाले जनाएको छ उत्पादन बढेपछि अघिल्लो आर्थिक वर्षमा भारतबाट दूध आयात नगरिएको संस्थानले जनाएको छ गएको वर्ष भारतबाट पच्चिस लाख लिटर दूध आयात गरिएको थियो मुलुकमा आठ उत्पादक सहकारी संस्था तथा सरकारी स्तरबाट इस जिला का छैसठीवटा दूध चिस्सान केन्द्र रहोक संस्थान का महाप्रबंधक चिहाराम प्रसाद सिंहली जानकारी दूंभ भारतको उच्च अदालतले महाराष्ट्र राज्यमा डान्स पारमा लगाएको प्रतिबन्ध हटाउने फैसला गरेको छ मुम्बई उच्च अदालतको फैसलालाई सदर गर्दै आज सर्वोच्चले बन्द गरिएका डान्स पारहरू खोल्न आदेश दिएको हो सर्वोच्चले डान्स पार सञ्चालनका लागि नयाँ लाइसेन्स लिनुपर्ने आदेश पनि गरेको छ महाराष्ट्र राज्य सरकारले सन् दुई हजार राज्यका सबै डान्स पार बन्द गर्ने आदेश दिएको थियो सन् दुई हजार छमा मुम्बई उच्च न्यायालय अधिकार खोज्न नपाउने भन्दै सरकारको प्रतिबन्ध खारेज गरे सरकारले त्यस विरूद्ध सर्वोच्चमा चुनौती दिएको थियो सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राज्यभरका डान्स पारमा काम गर्ने झण्डै पचहत्तर हजार युवतीले फेरि रोजगारी पाउने अनुमान गरिएको छ डान्स पारको आर्टमा यौन व्यवसाय सञ्चालन हुने गरेकाले तिनको सञ्चालनमा प्रतिबन्ध लगाउनु पनि सरकारको तर्क रहेको छ र वेस्ट इन्डिज र पाकिस्तान बीचको पाँच एक दिवसीय क्रिकेटको दोस्रो एक दिवसीय आज हुने भएको छ यी दुई टोलीबीचको खेल वेस्ट इन्डिजको प्रोभिडेन्स स्टेडियममा गेन्यामा हुनेछ प्रतियोगिता अन्तर्गत पहिलो एक पाकिस्तानले वेस्ट इन्डिजलाई एक रनले पराजित गर्दै एक सुन्नाको अग्रता लिएको छ यी दुई टिमबीच पाँच एक दिवसीय श्रृङ्खला दुई ट्वेन्टी ट्वेन्टी खेल हुनेछन् हवस् त अपरान्ह चार बजीको अर्पण खबर सकियो म हमाल बिदा भएँ नमस्कार